नमस्ते साथीहरू म नारायणी खड्का हरेक सोमबार जै आजको सोमबार पनि रेडियो सगरमाथा र शैली थिएटरको प्रस्तुति चौबाटो लिएर आइसकेकी छु आज चौबाटोको चौसठी भाग हो चौसठी भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो आउनुहोस् एकचोटि फर्केर हेरौँ त्रिसठ भागमा सारा र अमनको रमाइलो कुराकानी सुनियो जिस्किँदा जिस्किँदै अमनको पुरानो प्रेमिकाको कुरा पनि निस्कियो आफू डिप्रेसनमा हुँदा उनले कसरी ब्रेकअप भएर पनि साथीको रूपमा सहयोग गरिन् भन्ने कुरा अमनले बतायो अमनको बाबाआमाको उदार व्यवहार र समझदार बानीले सारालाई प्रभावित बनायो अमनले सारालाई बुवा आमा भेटाउन घर लाने कुरा भयो उता नवीनदाई भने वर्षा अनि आवासहरूलाई एउटा एउटा किताब गिफ्ट छोडेर आफू अचम्मसित हराए नवीनदाई किन हराए जल्दा बल्दा विद्यार्थी नेता अकस्मात विदेश भाँसिने निर्णय किन गरे यस भागबाट केही पत्तो लाग्छ कि आउनु सुनौँ को अरु अब को के था? अनि ठीक पर्सिदेखि सकिन्छ कसले त्यस्तो भन्यो मलाई त्यस्तो नराम्रो आरोप लगाउने पढाउनु पर्दैन भनेर के <laughs> <laughs> <laughs> <laughs> ए त्यस्तो जोक पनि बुझ्दैन जोग नबुझेपछि त बिजोक हुन्छ मान्छेलाई कति टेन्सन छ हजुर जोग भन्दै बसिस्यो लौ न के को टेन्सन ठिकै छ नभन्ने भए भने हल्का हुन्थ्यो क्या रे अलिअलि जानेको आइडिया पनि सेयर गर्थेँ क्या अरे म अङ्कलहरूले मम्मीको बारेमा के के नराम्रो भनिरहेछन् क्या अब अर्कैसँग बिए गरेपछि हाम्रो दाइको सम्पत्तिमा किन बस्ने अरे उनीहरूलाई चाहियो अरे चाहियो भन्दा पनि पाइन्छ क्या तिमीहरूको अंश अन्डा भएको छैन मम्मीले त पहिल्यै भएको भन्दै हुनुहुन्थ्यो अनि केको डर त यो सम्पत्तिमा त अब तिम्रो र तिम्रो मम्मीको मात्रै हक लाग्छ नि मम्मीलाई नि कस्तो नराम्रो भन्दै थिए भन्नेहरूको त कामै त्यही त हो नि अब तिमी भन न मम्मी खुसी हुनुहुन्छ कि नयाँ अहिले मम्मी त अर्कै मान्छे भइसकिस्यो मम्मीलाई यति हाँसी खुसी त मैले डी बितेपछि कहिले पनि मान्छेहरूले तिमीले जे गरे पनि कुरा काट्छन् राम्रो भन्दै भन्दैनन् आफ्नो मनले सही थानेको कुरा छ भने मान्छेहरूको कुरा गोली मार्ने हो कि अनि अङ्कल र तिम्रो सम्बन्ध चाहिँ कस्तो छ त राम्रो छ मी गुड वे सुरु सुरु म अलिकति एक्सेप्ट गर्न गाह्रो भएको थियो अहिले त वेलक आइएम सो हेपी फर यु हिजो अब यो जिडी सकिएपछि के गर्ने भन्दै हुनुहुन्थ्यो Oh, wow, I'm so happy. <laughs> के ब्याचलर गर्छु भने मलाई अहिले यो सोसल <laughs> पढ्दाखेरि इलेक्सन अनि यो गभर्नेन्सतिर इन्ट्रेस्ट लागिरहेछ के सब्जेक्ट पढ्नुपर्छ यसका लागि दिदी के <की> भयो <बायो? laughs> तिमी कस्तो थियो कस्तो भयो कस्तो थिएँ कस्तो भए सुरुको दिन तिमीलाई भेटेपछि मैले मिलनलाई के भनेको थिएँ थाहा छ म पाँच दिन टिके भने तिमीलाई ट्रीट दिन्छु भनेको थिएँ कि हो अनि दिन्छु त भनेको थिएँ अनि फेरि के के भयो के के भयो अनि यति के भयो अब दिसनलाई मात्र होइन मलाई पनि अँ दिन्छु पा साइन्स, साइन्स तपाईले हेरिसे त प्रभाव परे जस्तो छ हजुरले पढेको कलेज कस्तो छ एँदैनौ खै मम्मी पनि बल्ल बल्ल अलिअलि रिकभर भइसकेको छ अहिले अलि जान मन छैन तिमी हेर्दा कस्तो भयो है साङ्घा तिमलाई भेटेकोमा अनि पढाउन पाएकोमा तिमीसँग साथी भन्न पाएकोमा आइएम सो प्राउड आइम सो हेपी आइम ग्रेटफुल टु गड अनि थाहा छ दिदी कुनै बेला म लाइफको यस्तो स्टेजमा पुगेको थिएँ नि जहाँबाट आइडिन्ट नो दे वाज ए टर्न ब्याक कुनै बेला लाइफको कुनै अप्सनै नदेखेर सुसाइड गर्नसमेत सोचेको थिएँ मैले कुनै बेला यति धेरै बाटो थिएँ नि कुन बाटो गयो भने डेस्टिनेसन पुग्छु भन्ने नै थाहा थिएन क्या डेस्टिनेसन के हो भन्ने पनि थाहा थिएन तर जे होस् होप चाहिँ हुनुपर्ने रहेछ मान्छेमा मेरो लाइफ मा जो जो मान्छे आयो नि सबले होप चाहिँ दिइराखे क्या मलाई एन्ड यो वान अफ द सो थ्याङ्क यु कति इमोसनल बनाउनु खोजे आज पिर नगरिस यो म मिलन्दालाई बोलाइदिन्छु लिन अमेरिकन इलेक्सन सिस्टम अब ए यस लेक्सन सिस्टम पढम पढम किताब खोला के भयो किन आतेको कस्तो डर लाग्थ्यो सपना देखेँ क्या कति बज्यो साढे चार बज्यो के देख्यो र म अमनको घर गएको रे ड्याडी मम्मीलाई भेट्न होइन अनि कहाँबाट दिनेश मामा आएर अमनलाई मेरै अगाडि मारिदिएको अरे चक्कुले छ्या कस्तो डर लाग्दो थियो त हो नि अँ मलाई त कस्तो डर लागिरहेछ छ न आज भेट्न जाने भनेको पागल तिमीले धेरै त्यो कुरा मनमा लिएर यस्तो सपना आएको हुन् मैले यो कुरा मनमा लिएको त थिइनँ नि यस्तो भएको हो कि तिम्रो सबकन्सियस माइन्डमा भएको कुरा एक्कासी यसरी एक्सप्रेस भएको हो तिमीलाई डर चाहिँ छ त ऊ कतै आइहाल्छ कि अनि यति राम्रो भएको सबै कुरा बिगार्दिन्छ कि भन्ने त्यही भएर खै बिहानी पखको सपना त साँच्चै हुन्छ भनिसिन्छ नि त मम्मी त ए लाठी नहुने कुरामा कति धेरै हात्तीको क्या तिमी त्यस्तै कुरा गर्ने हो भने त मान्छे मरेको देख्यो भने आयु बढ्छ भन्नुहुन्थ्यो हाम्रो बुवा त केही हुन्न नि है दुई केही हुन्न भने यस्तो लाटी ए लाठी भन्दा याद आयो नवीन दाईसँग कन्ट्याक्ट भयो त हजुरको किन त्यसरी बेपत्ता भएको होला क्या त्यो खै त्यो चिठी पढ्दा त समस्या पऱ्यो जस्तो लाग्छ है खै कति कन्ट्याक्ट गर्न खोजा मैले फोन नम्बर नै चेन्ज गर्नुभएको छ फेसबुकमा माने मेसेज गरे हो कति दिनदेखि चलाएकै छैन जस्तो छ केही सिन सिन केही आएको छैन मस्तै त दुई दिन सीता पाइलामा भेट्दा नि कस्तो स्याड स्याड काइन्डको देखाएको थिएँ कि रुखाखोकी लगाइरहेछ भन्नुभएको थियो म त होला नि त भनेर पत्याएको किन त्यस्तो लेख्या होला है दाहिले चिठीमा मलाई त झन् के थाहा किताब पढ्नु भयो पढ्दैछु सकिसकिया छैन पढिरहेको छु किताबको थ्रु पो भन्न खोजे हो कि खै होइन होला त्यस्तो त हुन पनि त सक्छ नि जान्दिन म मेरो दिमाग त्यस्तो बाङ्गोटिङ्गो चल्दैन मेरो पो चल्छ जस्तो खुबै म सोच्या सोचे, सोचे छु कि कसैले दाइको कारण मिलन र मेरो सम्बन्ध बिग्रिएको त भन्दैनौ भन्ने लागिरहेछ मलाई त तिमीले केही भने त होइन नि है सारा मैले मैले किन भन्नु अस्ति नै एक तिमीले मिलनको र मेरो झगडा भएको बेलामा यही नवीन्दाले गर्दा त हुने यस्तो केही भनेको थियो नि त झुक्केर के भनिहाल्यो कि भनेर अँ त्यस्तो नि भन्छु कि क्या हजुर पनि जे पनि बोल्ने सरी बुझ्नु मात्रै खोजेको त्यस्तो राम्रो इन्सपायरिङ ट्यालेन्टेड मान्छे विदेशवासी लागेको चित्तै बुझाएको छैन क्या मलाई एक्चुली भेटेर मात्र गएको भए त के बिग्रिन्थ्यो होला कि मिलन दाईले भन्छ कुरा अँ लेटर नि पढ्यो अनि के भन्छ त केही भने के भन्नु बित बित त मख पर्स्यो होला दाइ त साह्रै कतै मिलनले भेटेर त के भनेन अँ अब त्यो सकिसकेको कुरालाई झिकेर आफ्नो भैरको रिलेसन नबिगार्छु है ती भन्दा चाहिँ मैले त दिदीले यसो भन्ने त नभन साह्रो तर मलाई त यसमा तिमीहरू दुइटाकै साझिस जस्तो लागिरहेको नवीन दाईसित कन्ट्याक्ट भयो तेरो केही थाहा थापाइस, मिलनसित कुरा गर्छु भन्थिस् तेरो नवीन दाई त एक नम्बरको ढटुवा ड्युटीमा छु लामो कुरा गर्नु मिल्दैन सिधै टिचिङ आइज न त्यहाँ अनि भेटेर भन्छु नि नवीन बारेमा के थाहा पाए पवित्राले सिधै ढटुवा भनी त ओहो अर्को भाग पो कहिले आउला जस्तो भयो मलाई त अर्को भाग आउने जेलसम्म तपाईँ चाहिँ हामीलाई प्रतिक्रिया पठाउँदै होला, हाम्रो प्रतिक्रिया पठाउने ठेगाना facebook.com डट कम साचएटी चौबाटो र शैली हो आजको अङ्कमा अभिनय गर्ने कलाकारहरू विक्रम कार्की समापिका गौतम दुर्गाकारकी र र आर्देव आरदेवकोटालाई धेरै धेरै धन्यवाद साथै नाटक लेखेका दुर्गाकारकी कार्की नाटकका निर्देशक नवराज बुडाथोकी साथै सहकर्मी आश्विन थापोलियाला पनि धन्यवाद दिँदै म नारायण खड्का आजको लागि विदा माग्छु अर्को हप्ता फेरि भेटौँला गुड बाई चाहिँ हामीले नाटक रेकर्ड गर्दाका केही रमाइला क्षणहरू तपाईँलाई सुनाउँदैछौँ सुन्नुहोस् है <laughs> त मान्छेलाई कति टेन्सन छ हजुर जोक भन्दै बसेको आर्यनको सिकेछ नि एक दिनसँग यहाँ रेकर्ड गरेको थियो म पहिलेदेखि गर्ने त्यस्तो आर्यन दाले मेरो सिक्नु हेलो नमस्कार हस्पिटलमा पवित्र ल क्यारेक्टरमा हौ है क्यारेक्टरमा मलाई अहिले यो सोसियल पढ्दै गर्दा तिमी इंग्लिश मिडियम स्कुल पढा हो हजुर नेपाली पढ्न आउँदैन आरे यिनीहरूलाई पाउजू बजाइस भने कुटे खान्छे <laughs> <laughs> <केस था? laughs> बस के छ त यहाँ रेकर्ड गर्नु लागिरहेछ अगाडि आएर के छ त <laughs> <laughs> <laughs>